र्निङ एकाडेमी साइन्स र स्टेसनरी पाँच विषयमा मात्रै टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टी लर्निङ एकाडेमी खैरोहरी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्क माथि मोबाइल नम्बर अन्ठानब्बे र अन्ठानब्बे नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्ल्यू डट रेडियो अर्पण डट कमबाट पनि संसारभरि के साथ सिरिरहनु भएको साँझ साढे छ बजीको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमाल अब आर्थिक वर्षमा चितवन जिल्लाभित्र सड़क दुर्घटनामा परि अन्ठाउन्न जनाले ज्यान गुमाएका छन् जिल्ला ट्राफिक प्रहरीकाले चितवनको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष दुई हजार उनासत्तरी सड़क दुर्घटना परि अन्ठाउन्न जनाको ज्यानितवनमा गत आर्थिक वर्षभरिमा साना ठूला गरी एक सय दस दुर्घटना भएको थियो साथै सड़क दुर्घटनामा परि संयोग गम्भीर घाइते समेत भएका थिए चितवनमा दुर्घटना संख्यामा वृद्धि भए पनि मृत्यु हुनेको संख्या क्रमशः घट्दै गएको देखिएको छ जिल्ला ट्राफिक प्रहरीकाले चितवनको तथ्याङ्क अनुसार चितवनमा गत आर्थिक वर्ष दुई हजार छैसठी सडसठीमा चार्थि भएको त्रिनाब्बेवटा दुर्घटनामा परि एक सय नौजना दुई हजार सडसठी पैँसठीवटा दुर्घटनामा परि सतहत्तर जना दुई हजार अडसठी उनासत्तरीमा दुर्घटनामा परि सडसठी जनाको मृत्यु भएको थियो ट्राफिक कार्यको तथ्याङ्कका अनुसार दुर्घटनाको सङ्ख्यामा हलचल भए पनि विगत चार वर्ष अघिदेखि सडक दुर्घटनामा परि ज्यान गुमाउनेको सङ्ख्यामा क्रमशः कमिआएको देखिएको छ सर्वसाधारणलाई ट्राफिक नियम सम्बन्धी जानकारी हुनेले नहुनुले पनि दुर्घटनामा पनि मृत्यु हुनेको सङ्ख्यामा कमी आएको जिल्ला ट्राफिक प्रहरी काली चितवनका प्रमुख रविन श्रेष्ठले बताउनु भएको छ ट्राफिक प्रहरीको नियमित प्रयास तथा सर्वसाधारणले ट्राफिक नियमलाई पालना गरेकी कारण मृत्यु हुने संख्या कमी आएको वहाको भनाई छ साथै वहाले अझै पनि ट्राफिक जनशक्ति कमी भएकोले कार्य सम्पादनमा समस्या उत्पन्न भएको बताउनु भएको छ तथ्याङ्क अनुसार सड़कको दुरावस्था र चालकको लापरवाहीका कारण बढी दुर्घटना भएको देखिएको छ पूर्वी चितवनको खगेन्द्र मल्ली मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत पनि चिसापानी ताल संरक्षण अभावका कारण ओझेलमा परेको छ पर्यटकीय हिसाबले महत्वपूर्ण रहे ताल व्यवस्था तथा प्रचार प्रसार नहुँदा ओझेलमा परेको स्थानीयवासीहरूको भनाइरहेको छ मध्यवर्ती अन्तर्गत कण्टेश्वरी देवीथान सामुदायिक वनको सिमानामा सो ताल रहेको छ प्राकृतिक रूपमै पानीको मोल फुट्ने हुँदा बाह्रै महिना तालमा पानी जमिरहेको छ तालको संरक्षण गर्न सके आन्तरिक तथा बाह्य पर्यटकहरू पर्चुर मात्रामा भित्रिने खगेन्द्र मध्यवर्ती उपभोक्ता समिति कठाडका अध्यक्ष सीताराम अर्यले बताउनु भएको छ तालसँगै सो सामुदायिक वनभित्र वन देवीको मन्दिर पनि संरक्षण अभावले गर्दा जीणा बन्ने अवस्थामा पुगेको छ मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत भने विभिन्न सामुदायिक वन हुँदै कुण्ठेश्वरी र पूर्वी चितवनको भण्डारासम्म पुग्ने पर्यटकीय मार्ग रहे पनि सो ताल र मन्दिरतर्फ कसैको ध्यान जान सकेको छैन कुचकुचे सामुदायिक वनबाट शुरू भई कुण्ठेश्वरी सामुदायिक वन देवी थान हुँदै राप्ती एकता पर्यटन मार्ग में गाड़ी समेत आवाज जावात करने चितवन राष्ट्रीय निकुंज अंतर्गत पड़ने भाई पनी ताल को सरसफाई करें प्रचार कर सके निकुंज घुम आवने पर्यटक ने ताल मंदिर अवलोकन करने मध्यवर्ती उपभोक्ता समिति का अध्यक्ष आर्यल ने पानी कोईली कुलुबाट स्थानीय सिचाईको सिँचाइको समेत सुविधा लिएका छन् सोतलमा विभिन्न किसिमका माछा पाइनुका साथै विभिन्न जनावर पनि खाना आउने गरेको स्थानीय गाविसका पूर्व अध्यक्ष विश्वनाथ चौधरीले बताउनु भएको छ सोतल दुई किलोमिटर वन क्षेत्रफलमा फैलिएको छ विगतमा आफूहरूले राखेको मागप्रति क्याम्पस प्रशासनले व्यवस्था गरेको भन्दै अखिल नेपाल संसद संस्था तथा बैङ्क वित्तीय श्रमिक सङ्घ स्कुल अफ हेल्थ साइन्स एकाइ समिति चितवनले एक महिना आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको कार्यक्रम अनुसार साउन गते माघका विस्तीमा क्याम्पस प्रशासनसँग छलफल गर्ने चार गते क्याम्पस गेटमा कालो ब्यानर राख्ने छ गते हातमा कालो पट्टी बाँधेर काम गर्ने एघारदेखि एक्काइस गतेसम्म प्रशासनका अगाडि दैनिक धरना दिने बाइस गतेदेखि अनिश्चित कालीन क्याम्पस प्रशासनमा ताला लगाउने सम्म पत्रकार सम्मेलनमा बोल्दै इकाइ समितिका अध्यक्ष तेलबहादुर देउचाले आफूहरूको माग सुनवाई गर्नतर्फ प्रशासन नलागेको भन्दै आन्दोलनमा जानु परेको बताउनु भएको छ लामो समयसम्म वार्ताबाट समस्या समाधान निकाल्दै निकाल भन्दै वार्तामा बसे पनि वार्तामा भएका सहमति कार्यान्वयन नभएकोले आन्दोलनमा उत्रनुको विकल्प नभएको बताउनु भएको छ एकमात्र केबलकार मनोकामना केबलकार को टिकट मूल्य बढ़े साउन एक गतेदी लागू होनेगरी व्यवस्थापन ने टिकट को मूल्य में एक सौ पचास रुपया बढ़ाई हो इस टिकट को मूल्य चार सय पचीस रूपयां कायम रखिए सब क्षेत्र में महंगी बढ़े कारण टिकट को भाव बढ़ाने पर प्रशासन ने रत्नगर एक बकुलरमा रहेको अनाथ बालबालिका संरक्षण तथा आवास केन्द्र सहाराको घरलाई आज चितवन युवा समूह दुवा कतारले बत्तीस हजार आर्थिक सहयोग गरेको छ चितवन युवा समूह द्वा कतारका अध्यक्ष भूमिराज कार्कीले केन्द्रकी के अध्यक्ष स्वस्तिका तिवारीलाई सो नगद रकम एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभएको हो केन्द्रमा रहेका बालबालिकाहरूलाई खाद्यान्नको अभाव रहेको समाचार सञ्चार माध्यमबाट थाहा पाएपछि कतारमा संलग्न गरिएको सो रकम केन्द्रमा आएर सहयोग गरेको समूहका अध्यक्ष कार्कीले बताउनु भएको छ सहारा केन्द्रमा चितवन सहित विभिन्न जिल्लाका दसजना अनाथ बाल बाल अध्ययनरत गरिरहेका छन् कार्यक्रमका प्रमुख अतिथि चितवन युवा समूह नेपालका अध्यक्ष भक्त मुक्ति प्रसाद अधिकारीले सो अवसरमा समूहले चितवनका विभिन्न क्षेत्रमा हालसम्म 40 लाखभन्दा बढ़ी सहयोग गरिसकेको जानकारी दिनुभएको छ सहयोग हस्तान्तरण कार्यक्रममा लोक तथा दोहोरी गायिका सीता कणेल केन्द्रकी अध्यक्ष स्वस्तिका तिवारी चितवन युवा समाज दुहा कतारका जीवन सदस्य एवं पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष रवि भट्ट लगायतले मन्तव्य राख्नु भएको थियो कार्यक्रम केन्द्रकी अध्यक्ष तिवारीको अध्यक्षतामा भएको थियो क्षेत्रीय ट्राफिक प्रहरीकाले बुटोलले पश्चिमाञ्चल विकास क्षेत्रमा सबैभन्दा बढी सवारी दुर्घटना हुने जिल्ला नवलप्रासी रहेको जनाएको छ क्षेत्रीय ट्राफिक प्रहरीकाले बुटोलका प्रहरी सहायक निरीक्षक पोमनारायण खनालका अनुसार नवलप्रासीमा सवारी दुर्घटनामा एक सय बाह्रजनालाई ज्यान गुमाएका छन् आर्थिक वर्ष दुई हजार उनासत्तरी सवारी दुर्घटना बढ़ी हुनेमा नवलप्रासी पछि रूपन्दै रहेको छ जहाँ एक सय ज्यान गुमाएका छन् त्यसै सबैभन्दा कम दुर्घटना हुने जिल्लामा मनाङ दुई र मेग्दीमा आठ जनाले ज्यान गुमाएका छन् पश्चिमाञ्चलमा छ सवारी दुर्घटनामा पर्दा चार सय चौसठी जनाले ज्यान गुमाएका छन् जसमा मोटरसाइकल मात्रै दुई सय चौरासी दुर्घटनामा परेको छ नवलप्रासीमा आर्थिक वर्ष दुई हजार अठसट्ठी उनासत्तरीमा एक सय चौवालिसजनाले ज्यान गुमाएका थिए त्यसको तुलनामा आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा सवारी दुर्घटना कमी आएको हो मादक पदार्थ सेवन मापसे र नियमित सवारी जाँचका कारण दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरीकाले नवलप्रासीले जनाएको छ जिल्लामा अघिल्लो वर्षको भन्दा चौतिसजनाले ज्यान गुमाएको सङ्ख्या कमो राज नवलप्राची में दुर्घटना बड़ी होने दाउने देखी गैकोट सवारी दुर्घटना बड़ी होने ट्राफिक प्रहरी पद्म बड़ू ने बताने भसमा चौवालीस बस बत्तीस ट्रक तेरह जीप कार रोटरसाइकिल तिरचालीस ट्रैक्टर तेरह स... साइकल ठेला बीस अन्य सुबारी पाँच दुर्घटना परेका छन् जिल्ला पनि बढी दुर्घटना हुनु परेको छ घाइतेको संख्या दुई रहेको छ जुन तुलनात्मक रूपमा घट्दो रूपमा रहेको छ समग्रमा दुर्घटना घट्दा पनि नलप्राची अगाडि हुनु दुखद पक्ष रहेको जिल्ला ट्राफिक प्रहरीकारीले जनाएको छ मकनपुरका एक सय अठार विद्यालय दरबन्दी बिना नै सञ्चालन भइरहेका छन् जिल्ला शिक्षाकालय मकनपुरबाट एउटा पनि दरबन्दी र रा। राहत शिक्षक बिना नै ती विद्यालय सञ्चालनमा आएका हुन् शिक्षाकालयसँग दरबन्दी माग गर्दा नपाएको ती विद्यालयले गुनासो गरेका छन् दरबन्दी नपाएका विद्यालयहरूले अभिभावकसँग पैसा उठाउने सामुदायिक वन र गाविसबाट पाएको राहतबाट शिक्षकलाई तलाब खुवाउनु बाध्यता रहेको बताएका छन् जिल्ला शिक्षाका विद्यालय सञ्चालनको अनुमति दिए पनि शिक्षक उपलब्ध नगराएको विद्यालयहरूले गुनासो गरेका छन् मकनपुरमा शिक्षक दरबन्दी कम भएकाले विद्यालयहरूलाई शिक्षक उपलब्ध गराउन नसकेको जिल्ला शिक्षा कार्यालय मकानपुरका उपसचिव हिमशर्मा पौडेले बताउनु भएको छ दरबन्दी नपुगेका अडचालिस विद्यालयलाई यो वर्ष पिसिएफ अनुदान निकासा गरिएको उहाँले जानकारी दिनुभएको छ प्रयोगत्मक परीक्षाका लागि आवश्यक पूर्वाधार नहुँदा यातायात व्यवस्थाकाले नारायणीले विगत तीन महिनादेखि सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण गर्न नसक्दा ना नारायणी अञ्चलका सयौं सर्वसाधारण मरकामा परेका छन् स्थानीय स्तरबाट लाइसेन्स वितरण नहुँदा सर्वसाधारणले शास्ति भोग्नु परेको चितवन माडी अयोध्यापुरी निवासी बालमुकुन्द अधिकारीले बताउनु छ यातायात व्यवस्थाकाले नारायणीले वैशाखदेखि सबै खाले सवारीको लाइसेन्स वितरण रोकेको छ लाइसेन्स वितरण गर्दा लिइनेत्मक समस्या परेको यातायात व्यवस्था यातायात व्यवस्था विभागले लाइसेन्स लिन पछिल्लो समय नयाँ तरिकाबाट प्रयोगत्मक परीक्षा दिनको लागि भौतिक पूर्वधार निर्माण गर्ने निर्देशन दिएको र सही अनुरूप वीर्गस्मित जग्गाको खोजी फैलिएको यातायात कार्यालयका अधिकारी दीपक रेग्मीले बताउनु भएको छ यातायात व्यवस्था विभागको निर्देशिका दस पन्ध्रभित्रमै भौतिक पूर्वाधार निर्माण गरिने आगामी भदौ मसान्तभित्र वीरगंजबाट प्रयोगत्मक ट्रायल परीक्षा लिने व्यवस्था मिलाइने कार्यले प्रमुख भोइयालले बताउनु भएको छ वीरगञ्जबाट यातायात व्यवस्थाकारले हेटोड्न जाने भन्ने हल्ला निराधार भएको र अञ्चलकारले वीरगञ्जबाट कुनै हालतमा नहट्ने दावी समेत रेग्मेले गर्नुभएको छ यता स्थानीय प्रशासनले भने भक्तपुर निवासी एक मरेको मान्छेको नाममा यातायात व्यवस्थाकारले नारायणीले लाइसेन्स जारी गरेपछि यातायात व्यवस्थाकारले तत्कालका लागि वीरगंजबाट लाइसेन्स वितरण रोक्का गरेको र मरेको मान्छेलाई लाइसेन्स दिने अधिकृतसहित तीनजना कर्मचारीलाई निलम्बन गरी, का गरी, गरी कार्यवाही समेत गरेको जनाएको छ अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ सभाको चुनाव नजिकिँदै गर्दा षड्यन्त्र हुन थालेको भन्ने प्रचण्डको भनाइमा तपाई के भन्नुहुन्छ ए सही हो विपत्यार लाग्दैन सी वनको बाघले खाओस् कि नखाओस् मनको बाघले खान्छ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 ट्राफिक खबरको यति बेला नारायणगढ हेटौडा बेरिका सडक खण्ड खुल्ला छ त्यस्तै गरी नारायणगढ मोङलिन मोङलिन नौबिसै काठमाडौँ सडक खण्ड मङ्लिन दमौली पोखरा सडक खण्ड र नारायणगढ फ्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ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 हामी स्थानीय समाचारको अन्त्यमा छौँ तपाईँको गाउँठाउँमा पनि कुनै घटना दुर्घटना भएका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोला हामीलाई सम्झने फोन नम्बर हो सुन्ना छपन्न नम्बर शून्य इमेल इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ इमेल ठेगाना हो रेडियो अर्पण न्युज एट जिमेल डट कम हवस् त अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइन र्पण डट कमबाट पनि संसारभरि के साथ सुनिरहनु भएको साँझ बजेको अर्पण स्थानीय समाचार सकियो म सुजिता हमाल विमस्कार